अले दिशो को एक बजे अंसो को एक बजे मनोरंजन का लगी सुनो हजरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्फण डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज ए माओवादी अध्यक्ष पुष्प कमल दाहालले वार्तामा आउनलाई कुनै शङ्का नगर्न नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग आग्रह गर्नुभएको छ उहाँले वार्ताका लागि कुनै शर्त नराखेको भन्दै त्यस्तो कुनै शङ्का नगरी वार्तामा बस्न वैद्यलाई आग्रह गर्नुभएको हो वैद्य आज बिहान भेटघाटका लागि दाहाल निवास लाजिमपाट पुग्नु भएको थियो उच्च स्तरीय राजनैतिक समितिको फेरि संयोजकको जिम्मेवारी पाएका दाहालले सबै कुरा वार्तामै बसेर छलफल गर्न सकिने भन्दै वैद्यलाई आश्वस्त पार्न खोज्नु भएको थियो मङ्सिर चार गतेको चुनाव सार्ने गरी वार्ता गर्न सकिने चार दलको तर्फबाट आएको प्रस्तावलाई वैद्यले पूर्व शर्तमा वार्तामा नबस्ने भन्दै आउनु भएको छ वार्ताको लागि केही शर्त छैन सबै विषयमा वार्तामा छलफल गराउँला दाहालले भनेको उहाँका स्वकीय सचिव चुडामणी भट्टराईले बताउनुभयो दाहालले वार्ताबाट सहमति गरी संविधान सभाको निर्वाचनमा भाग लिन पनि वैद्यलाई आग्रह गर्नुभएको थियो एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आजदेखि शुरू हुँदैछ ललितपुरको खन्ना गार्मेन्टमा दिउँसो शुरू हुने बैठकले पार्टीमा देखिएको जिम्मेवारी बाँडफाँड सम्बन्धी विवाद मिलाउने नेताहरूले बताएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाल प्रचण्डले प्रस्तुत गरेको सांगठनिक संरचनाको प्रस्तावमा विवाद भएपछि बोलाइएको हो केन्द्रीय समितिमा अध्यक्षको प्रस्तावमा विवाद भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले पदत्यागको घोषणा गरेपछि विवाद झनै चर्किएको कार्यक्रम र महाधिवेशनका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक पनि आजदेखि सुरु हुँदैछ पार्टी कार्यालयमा बस्ने बैठकमा संविधानसभा चुनाव केन्द्रित कार्यक्रम राष्ट्रिय प्रतिनिधि परिषद बैठकको मिति महाधिवेशनको मिति र केन्द्रीय सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ मधेसी जनाधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान निर्माणका आधारभूत सिद्धान्तमा सहमति नगरी संविधान सभाको निर्वाचन गरिए त्यो कर्मकाण्डी मात्र मा मा मा हुने बताउनु भएको छ अवधि पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा यादवले भन्नुभयो निर्वाचन प्रक्रियाको विपक्षीमा उभिएका दललाई सहमतिमा नल्याए तोकेको मितिमा निर्वाचन हुनै सक्दैन विपक्षीमा उभिएका दलले उठाएका जायज माग सम्बोधन गर्नुपर्छ र निर्वाचनको वातावरण बनाउन सबैको अपनत्व पनि खोज्न जरूरी अध्यक्ष यादव ने ठूला राजनैतिक दल का जिम्मेवार नेता द्वै तिहाई नल्याई संविधान निर्माण होना सकते भन्न अल्पज्ञान को प्रदर्शन मात्र भन्नभ्य प्रधान सेनापति गौरवशमशी राडा छिमेकी मुलुक जनवादी गणतन्त्र चिनको भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ चिनिया मुक्ति सेनाका सेनापति फाङ फिन झुईको औपचारिक निमन्त्रणमा उहाँ पाँच सदस्य टोलीको नेतृत्व गर्दै दिउँसो पाउने दुई बजी दस दिने भ्रमणका लागि त्यसतर्फ जान लाग्नु भएको भ्रमणका अवसरमा प्रधान सेनापतिले चिनिया जनमुक्ति पार्टीका जनमुक्ति सेनाका प्रमुख फङफेन गोही र चिनिया वायुसेनाका प्रमुख एवं केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्यु लिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ चीन भ्रमणका अवसरमा प्रधान सेनापति जबराले चिनिया सेनाले नेपालीलाई नेपाली, नेपाली सेनालाई उपलब्ध गराउने सहयोगअन्तर्गत विपद व्यवस्थापनका समयमा प्रयोग गर्ने घोम्ती अस्पताल सम्बन्धी सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुनेछ कोलम्बियामा भारी वर्षापछिको बाढी पहिरोमा परि चारजनाको मृत्यु भएको छ भने दसजना हराइरहेका छन् कोलम्बियाको फ्लोरेन्स सहरमा बाटोमा गढिरहेको बसमा माथिबाट पहिरो खस्दा चारजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् कोलम्बियाको फ्लोरेन्स र नेइभा सहर पहिरोका कारण प्रभावित बनेको छ यी दुई सहरका थुप्रै घर पुरिएका छन् ठाउँ ठाउँमा सवारी साधन पुर्याएकाले बाटो वृद्ध बनेको छ केही दिनदेखिको लगातार वर्षा हालसम्म पनि रोकिएको छैन र अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा यही साउन पाँच गतेदेखि पन्ध्र गतिसम्म काठमाडौँमा हुने दोस्रो साफ अन्डर सिक्सटिन च्याम्पियनसिपका लागि हेमन्त थापा मगरको कप्तानीमा तेइस सदस्य नेपाली टोलीको छनौट गरिएको छ टोलीमा आकाश थापा अमित तामाङ अभिलास थापा अनन्त तामाङ अनिल राई अञ्जन विष्ट विकास थापा विमल घरतीमगर दिनेश राजवंशी गौरव बुढाथोकी किरण सुनार ललित थापा र निशान्त ढुङ्गाना छन् श्रेष्ठ रवि भण्डारी रोमन रसाइली रूपेश तामाङ सजन मगर संजोक राई शिव सुवेदी सुजन लिम्बु र सिरिङ गुरुङ पनि टोलीमा अटेका छन् प्रतियोगितामा सहभागि भारत भुटान पाकिस्तान श्रीलंका र अफगानिस्तानको टोली नेपाल आइसकेको एनफाले जनाएको छ एक बजेको अर्पण खबर सकियो दुई बजे अर्पण समाचारका साथमा उपस्थित षयमा पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खै रहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्चानब्बे चार बान्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न चंपा चमेली आच् सारे कमेडी कॉमेडी आडियो ऑडियो में बिहार आठ बजे रिश्सो दुई बजे एक घंटा सम्मा चमेली मस्नी राम्रो लागेको छुइनँ चम्पानी अब यस्तो के अनि त्यसको अब पक्क पक्क सोध्छ होइन एकदमै डेन्जर कुरो सोध्छ फेरि लाजमा हानेर चाहिँ कुनामा पसेर बसिच यो अनि के कुराहरू नै होला चमेला छक्क परिचु आज को आम्नु भएछ तपाईँलाई नि अचम्म लागेको छ होला चमेल नाम भने होइन होइन अहिलेसम्म अनि तपाईँ त पहिला उता कास्कीमा आउँदा पोखरामा होला होइन पोखरा आउँदाखेरि त खुबै यो बिजुलीको काम पो गर्नु काम पनि गर्थ्यो गीत पनि गाउनु थियो के अरे त्यो हेमदै अनि ताल दिँदै गीत गाउँदै गर्थे मौँ तेमबर सेम्बर ठोक्ने मान्छे अब कसरी बाजा गाजा ठोक्न आइपुग्नु ठोक्थे यता बाजा ठोक्यो अब के गर्नु त एकदम अब ते ते ता बाद बाद बाद ता बाद के हिम ठोक् बाधा हो आफै गरिहाल्छु नि चमिनले हाल्छ नै हाम्रो पाहुनाको लाउनु भएछ पहेँलो झल ठल्किने सुनको जस्तो लगाउने घडीको आ, सुन त्यही होला नि त बनाइहाल्छ नि तलर बन्ने होला तपाईँको टिसर्टको होइन अनि बत्तीस दन्त आज को आउनु भइ छ तपाईँलाई अब थाह भइ छैन न सिम्पल सिम्पल कान्छा हुनुहुन्छ होइन तर गाला डिम्पल परे छैन झ्यापल सिम्पल कान्छीको डिम्पल पर्ने सिम्पल कान्छाको कहिले काहीँ डिम्पल परेको गाला हुन्छ है राम्रो लाग्छ डिम्पल कराएको चमेलीको छ नि त डिम्पल चमेलीको डिम्पल छैन बरु अलिअलि के भन्नुहुन्छ अनि के भन्नु लागेको छ त्यसपछि तपाईँ त गाला गालाको गीत बनाउनुहुन्छ कि के हो गाला गाला हो, हो। अनि गाला कुरा नारीको सबन्दा बढी चाहिँ हेर्दाखेरि गाला हो त्यही गाला देखेर गालाको गीत बनाएको डिम्पल पर्ने गाला बनाएछ होइन अनि त्यस अब नयाँ सरपराइज दिने सस्पेन्स राख्ने अब हुन त अब धेरै थाहा पनि पाइसक्नु भएछ यति धेरै कुराकानी गरेको थिएँ न घरमा छन् नि बुवा हुनुहुन्छ मम्मी हुनुहुन्छ दाई हुनुहुन्छ भाउजू हुनुहुन्छ बुढी छन् मेरो त्यसपछि मेरो भाइको चाहिँ भाइ बुहारीहरू छन् त माइलो, माइलो छोजना छोरा तिनजना बहिनी भाइको चाहिँ त्यो पनि घरबेटीले बानी नै हो घरबेटीको के चिज गर्ने गरिहाल्छ नि घरबेटीले के चिज गरेन निन्द्रै लाग्दैन पानी धेरै खर्च नगर्नु फोहोर नगर्नु आज आउनुभएछ सङ्गीतकार भन्नु पर्छ होइन नाउनी ना अब राम्रो परिच बसन्त अब गीत नि बसन्त जति राम्रो राम्रो रच्नुहुन्छ सङ्गीत भर्नुहुन्छ होइन सङ्गीत गर्नै पर्यो नि अहिलेसम्म साठीवटा सिनेमा सङ्गीत गर्नुभएछ नि गीता गरेँ चार सय जति लगभग गीता सङ्गीत भर्नु भएछ होइन त्यो चाहिँ पुग्यो एकदमै त्यो चार सयवटा सङ्गीत गरेँ अनि डेढ सयवटा तपाईँ त बच्चादेखि कविता गीत लेख्नु मान्छेहरू होइन कविता लेख्थेँ फर्स्ट हुन्थे गीतमा गायकमा पनि फर्स्ट हुने गीत गाउनु नि तपाईँ त पहिलादेखि अहिले होइन चलाएको गीत भन्नु पर्दा त सिम्पल सिम्पल आफूले कुरो गरिसकेको छु होइन त्यो अन्दाज पनि सिनेमाबाट त्यस्तो हिजो अस्ति चलेको थियो होइन अहिलेसम्म चलेको छ गाला रातै गाला रातै गाउनु नि आउँछ है तपाईँलाई अलिकति गाउनु त गाला रातै गीत गालातै गाला रा रातै गाला रातै बैसले हो कि लाजैले हो कि यो कान्छे को रातै आखा रातै आँखा रातै अनि दोले हो कि तिन हो कि यो कान्छाको आँखा रातै गाएको त सङ्गीतकार भनेको त गाउन सिकाउने गायकहरूलाई गाउनु सिकाउने आफूले गाउनु परेन सिनेमा तपाईँ एक्लो एल्बम निकाल्ने सङ्गीत नि गर्न जान्ने मान्छे हो न त्यस्तै बिजुली नै बनाउन जान्ने तपाईँको पढाइ त उता पर केजु के अन्य हो त्यो बिजुली बनाउने पढ्नेलाई त्यो इन्जिनियरिङ हो त्यो इलेक्ट्रिकल इन्जिनियरिङले नि ल मनो दाजु हेर्नु है कतै बिजुली बिग्रेको छ नि ताजा आउनुभएछ एकदम अल् मल्ल परेछ केसोध छ न यहाँ यो चम्पेले कोटाइ छ कि यसलाई म माया गरेर चम्पे नि भन्छु त्यसको नाम चम्पा हो होइन नाम बिगारेपछि अलिक रिसा न तपाईँले के अन्न लाइक सुन्नु है यसले मैच के, ये ये के, चुप के के के न बिहान गर्नुभए छ भुत्तुके काम लाग्छ घर सुन्नु भएछ होला अनि बिहे पनि लौ परेर भए सुनेको थिएँ खतरा खालको लप परेर काशीको मान्छे झापाको मान्छे इलामको मान्छे अनि इलामबाट भगाओ र इलामबाट इलामबाट झापा झर्या थियो झापाबाट चाहिँ अनि विराटनगरबाट सुनमा काठमाडौँ आयो अनि कुरो सङ्गीतकार कहिले काहीँ भाग्दा मजा आउँछ नि तिहे त गर्छन् दाईको पनि बिहे हेरको पनि बिहे कस्तो हुँदो रहेछ भनेर टक्क भाग्य छैन कति सालमा बिहामा कसले फोन गरेछ तपाईँलाई त मिल्छ भाइ मिल्छ अब काटिसक्नु भएछ न उठाउनु नै गरम अनि चाउमिनलाई धेरै कुरा सोध्न मनलाग्छ अब अहिले त तपाईँहरू दुईजना मात्र हो कि एक प्लस एक बराबर तिन हुनु भएछ अब एक बराबर तिन पनि हुन सक्छ होइन आज चम्पा चामलसँग कुराकानी गर्न आउनुभएछ न हाम्रो स्टुडियोमा रेडो अर्डोको स्टुडियोमा सङ्गीतकार बसन्त सापकोटा हामी धेरै कुराकानी गर्ने बसन्त दाजुसँग एकछिनमा अनि उहाँको सङ्गीतको गीत नै सुन्न परिच तपाईँ रेडो अर्डोमा चम्पा चामल सुन्दै गर्नु के चंपा चमेली आरा करमेडी रेडियो ऑडियो में बिहार आठ बजे रिश्सो दुई बजे एक घंटा सम्मा चम्पा चमेली न कि युवा गाह्रो हुने गर्छ नहेर्नु के भएर एकछिन त अहिले सङ्गीत गर्नु अघि हेरे खाजी आउनुभएको थियो अब हामी चाहिँ टक्क कालीको चाहिँ गीतहरू गरिरहेछौँ होइन अनि त्यसको चाहिँ के गाना छ के त्यसको गाना चाहिँ स्लोली स्लोली भनिन्छ होइन आशैको गुलेलीमा नजराइको मट्याङ्राले चमेलीको मुटुलाई बनाइ नि साना खान तमेलीको नामै राख्दा के भिडिन्थ्यो होला त चमेलीको मुटुलाई त्यति बेला भेट भएन आज बल्ल भेट भयो न त त्यति बेला राखिसकिथे नली भन्ने छ नि त कालीलाई चमेल राख्नुहोस् चमेली भनेर रा चाहिँ तपाईँको चाहिँ टाइटल पनि चमेली राख्नुहोस्को मुटुलाई भन्न पाइन्छ होला एउटा चमेलीको नाम आज भेट भयो भोलिबाट त चमेली एउटा अब चैते दसैँको फुलपातीको दिनमा फिल्म लाग्छ सबजना फिल्म हेर्न जान्छन् र भाउजूको फोटो राख्नु जाँदा होइन अचलको मान्छेहरू चाहिँ घुम्न जानु पर्ने मस पहिला जान्थे पहिला पहिला चाहिँ घाँस ताउरा गर्न चाहिँ मेला पाता गइहाल्थे बढी काम गर्नु पर्थ्यो नि त अब अहिले काम धेरै गर्नु पर्दैन अनि यसो महिनामा चाहिँ एक दुई दिन चाहिँ यसो घुम्न जाउँ न अब भनेर चाहिँ प्लेन पिलेन पाइहाल्छ होइन म त उता दार्जिलिङतिर गएँ पोखरातिर गएँ उता लुम्बिनतिर गएँ चितवनतिर गएँ गएँ नि सबै गएर चितवन लुम्बिनी पोखरा दार्जिलिङ जाने बित्तिकै सबै गाउँ हुन्छ र त्यति सबै गएँ भने निजीले कहिले काहीँ कर्नी गर्नुहुन्छ होला होइन घुम्न जम्मा उपनी बिजी ये कुन हो? ये कुन हो? प्रभा श्रीमा थाहा पाउनु पर्छकोटाको एकदमै खुसी लाग्छ निकै काहीँ इलामतिर उता फर्क्यो भने इलाममा पुग्दो रहेछ पोखरातिर फर्क्यो भनेर फर्क्यो भने इलाम रहेछ कालीको गीत नै सुन्न मन लाग्छ यसले फेरि के अन्न लाग्छ सुन्नु है तपाईँले कस्तो कुरो होला नारी फुलबारी जस्तो लाग्यो मन परेको मान्छेको त अब राम्रो लाग्छ कुरो होला नै मेर ने दाड़ी ने, दाड़ी ने मेरो दाडी नै दाडी नै चाहिँ मेरो पहिल्यैबाट पहिचान हो पहिचान भइसकेपछि यही दाडी चाहिँ किन फाल्नु भनेर भन्नुहुन्छ मन लाग्छ काली सिनेमाको त्यो काली सिनेमाको गीत गर्दाको केही रमाइलो छेड छ अनि भन्नु नि त अब त्यो त गीत गरेको एक दिन चाहिँ टक्क रेखाजीसँग भेट भयो नयाँ गाना बनाएको मैले टक्क भनेर भनेको सुनाउनु त दाई भन्यो अनि सुनाएँ मैले बेलुका रातभरि निन्द्रा लाग्छ भोलिपल्ट बिहान चाहिँ दाई तँ गाना कसैलाई दिनुभएछ दिनुभए छैन भन्यो धेरै छैन नि किन दिनु मैले त रेखा थापालाई मात्रै भनेर बनाएको गएन नि भनेपछि बने अनि त्यसपछि उसले टक्क ल रेकर्डिङ गराउँ त भयो भनेर चाहिँ अनि आशैको गुलेलीमा नजराइको मट्याङले कालीको मुटुलाई बनाइ नि साना पाण एक हमेली मिलीजुली खुरा कर बिहार आठ बजे आईतवार दिवसो दुई बजे एक घंटा सम्मान चंपा चमेली तपाईँ अलि मान्छे कस्तो हुनुहुन्छ भनेर सोध्न मनलाई आफैले मनपर्दाखेरि आफैले म एकदमै सोझो मान्छे है लपन छप्पन आउँदैन जे देखेँ त्यही भनिदिन्छु अनि काठमाडौँमा त लपन छप्पन नजाने मान्छे सोझो मान्छे त टिक्न मुस्किल पर्छ अनि छन् कसरी होला अब त्यो त सबैजना मान्छे त्यस्तै ते हुँदैन नि त राम्रो मान्छेको मात्रै सङ्गत गरे नराम्रो मान्छेलाई चाहिँ सङ्गत नगरेपछि टिकिहालिन्छ नि तपाईँ आफूलाई किन सोझो लाग र अब सोज़े सोज़े अब त्यस्तरी काम तपाईँको त्यो राजेश दाजुले गाउनु भएछ अन्ज्यतिले सागरसरी चले ती कुन चाहिँ मैले सागरसरीबाट चाहिँ एउटा चर्चा पाएँ होइन सिम्पल सिम्पल त्यस्तै भयो मेरो गाला राती त्यस्तै भयो अनि ढल्को ढल्को पनि छ ढल्के ढल्क्यो पनि त्यस्तै भयो सबै छ नि ए त्यो तपाईँले के ड्लाल के तो तो की की पुरस्कार पाउनुभएछ त्यो पनि थाहा पाउनु था। मन लाग्छ तपाईँलाई मैले त पहिला कान्तिपुर के अरे नेप्टा एवार्ड पाएँ त्यस राष्ट्रिय चलचित्र एवार्ड पाएँ डिसिनी एवार्ड पाएँ कालिका एवार्ड पाएँ मैले त्यसपछि गएर इमेज एवार्ड पाएँ लगभग सबै एवार्ड पाएँ मैले कोठा को मात्र चा, चा। कोठा कोठा मात्र होला मैले अनगर आफ्नो भनेपछि तपाईँ त्यही अफिसमा भेट्नुहुन्छ दिउँसो दिउँसो बेलका हो? अब काम। पुतल युवा दाजुले एउटा मनलाई छैन तपाईँले यत्रो धेरै सङ्गीत दिनुभएको छ चार सय गीत कहिले काहीँ मिल्दैन आफ्नो सङ्गीत अब कसरी नयाँ गर्ने होला मिल्दैन ने ने अब, चा, अब आले -आले यो चाहिँ पुरानो गीतहरू पनि सुनिन्छ अब अलिअलि मिल्न त आफ्नो फ्लेभर हो मिलिहाल्छ होइन तर पनि के भन्दा त्यसरी चाहिँ योसँग मिलाउँछु भनेर गरिँदैन नि त यो वा कसरी बनाउँछ न सङ्गीत चमेललाई त अचम्म लाउँछ अब चक्ट हार्मोनियममा जाने हार्मोनियममा गएपछि शब्द हेर्ने अनि त्यसपछि हार्मोनियममा गएर चाहिँ टक्क एकछिन दिमाग लगायो दिमाग लगाएर चाहिँ दिमागमा टक्क चाहिँ यसको कस्तो गर्ने होला भनेर ट्याक्क गर्ने होइन कसरी बनाउने होला नमिनलाई कहिलेकै एकदमै अचम्म लाउँछ हेर्ना कम्पोज गर्ने अफिस होइन त्यो चमिनले त त्यो सङ्गीतको अक्षर नै कस्तो कस्तो लाउने है कसरी बुझ्ने होला बुझिहालिन्छ तपाईँले त पढेर बुझ्नुभयो कि नपढे नै बुझ्ने हो त्यो पढेर बुझ्ने नपढिकन बुझिन्छ तपाईँ त उता इन्जिनियर नि पढ्नु भयो मान्छे म्युजिक नि कति वर्ष गरेँ होइन त्यो सङ्गीतमा आइए गर्नु भयो त्यस्तै इलाहाबाद जानुभयो इलाबाद त यही बाट दिन पाइन्छ नि त ए अनि चाहिँ इलाबाद घर पढ्न पर्दैन काठमाडौँमा बसेर हुन्छ म उताबाट परीक्षा दिन आउँछु ए परीक्षा दिन आउँछु नि त्यही परीक्षा दिने हो अनि इलाबाद बढे के पास गरे फोर्थ इयर गरेको फोर फोर्थ इयर अनि चौथो वर्ष भन्छ के चौथो वर्ष पढ्नुभा ८ वर्षसँग गरे भने त्यही चाहिँ डिग्री पास सरा सरा हुन्छ हैन अहिले चौथो वर्ष गरिरा छु पढ्दै छु अहिले नि पढ्न भाइ छ अ चौथो वर्ष दिइ अहिले मैले एबा पढेर सकिँदैन मान्छन् नि के पढेर सकिँदैन नि तपाईँ त्यसबाट डिग्री नै गर्ने हो अनि यस्तो जाने मान्छे आउने मान्छे के को पढ्नु पर्ने होला यति धेरै जाने हुन्छ रिजहरू पढेपछि विभिन्न किताबहरू पढेपछि सबै चाहिँ ज्ञान लिएपछि अनि त्यसपछि अब सिधै ज्ञान लिइसके भनेर कसैले भन्छ भनेपछि पढिरहनु पढ्छ तपाईँ पढिरहनु भएछ अहिले चौथो वर्ष हर्नु भएछ त्यस्तै फेरि गर्ने आठ वर्ष पुऱ्याउने हो युवा गजब लागेको छ होइन कुरो अब अर्को गीत सुन्न मन लागेको छ तपाईँको कुन गीत सुने गीत गाउने हो अब अहिलेसम्म सङ्गीत गरेर गाउन पाउनु भएको छैन जस्तो लागेको छ होइन रातो टीका टाला टाला। की की है रातो निधारमा चामिलीले मुड़ यसो सम्झेर गायो भने लुटि तिम्रो मुहार जुन जस्तै चमक्यो झलमल माया हो माया पनि गीत गाको छ मेरै यो म रेकर्डनि गर्नु भाइ छ यो आइ सक्यो अनि बजाउन नि भइछ बजाएको छैन अब बल्ल आउँदै छ मेरो एल्बममा ये अनि छि आमनेवाला हो हामीलाई दिन होइ बजाम ला चमेल छुनी समेललाई स्कुर अब लपर लाइसक्यो समेललाई म दिन्न त किन गर्नु भइछ चमेल छ लपरला जस्तो भइसक्यो चमेलको लपनि हो र मेरो ये बा दाज नसक्ने मान्छन बाबुजी हुनुहुन्छ घरमा त्यस्तो हो लाज नि लाउनु पर्छ है दाजु तपाईँलाई त अन्न लागेको छु सुन्नु यसको कुरो तपाईँको नभए होला कपाल छोडेको नि कहाँ पालेको हप्तै पछि चाहिँ टक ल प्रत्येक चाहिँ उसमा गएर चाहिँ साठी साठी रुपियाँ तिरेर चाहिँ त्यसलाई त्यो मिलाएको पालेको भन्छ किन साठी साठी रुपियाँ तिर्नु पर्यो नि त यो छोडेको केही नगरेर नि नि मात्र पाले जाँदा यो जोइन किन कपाल होला निची के हो नि त्यस्तो राम्रो ससुरा लगाउँदा किन्न भगाउनु पर्थ्यो अनि भागेर कहाँ जानुभएको पहिले छ भनेर घरमा बोलाइहाल्नु भन्यो रमाइलो कुरो गर्नुभएको छैन भागेर बिहा गर्नुभएको छ अचम्म लागेको छ मान्छेहरूलाई त भाग्नु होला जस्तो लागेको थिएन मलाई, चा मलाई। तर अचमै रहेछ दाजुको तछिनमा तपाईँको अर्को गीत सुन्न पनि मन लागेको छैन तपाईँको गीत सुन्न पर्ला अहिले भरे भरे सुन्यो है त अहिले नसुन्ने होइन चमिनलाई कुरो हर्न मन लाग्छ त्यस्तै के कुरो हर्ने होला त चमिनले अब तपाईँले सङ्गीत चाहिँ कति सालमा सिक्नुभएको थियो मैले पचपन्न सालबाट सिकेको अनि सङ्गीतमा कलदेखि लानुभयो बैसठी सालबाट पचपन्न बैसठी सात वर्ष सा पछाडि अनि बिच किन्नला बिजुली बनाउन ला नसिक भोलि माथि पुगेपछि त्यो इलेक्ट्रिकल एकातिर अर्कोतिर पढेर नै हुन्छ पछि त लाउँछ कि मनोरञ्जन क्षेत्रमा पैसा छैन कुन बैंकमा खाता खोल्नुलाई छ गर्नै पाए छैन मैले गएर गर्नुपर्नी कुन बैंकमा खाता खोल्नु नेबिल बैंक भन्नेमा छ यो वा मनेछि धेरै पछि जमा गर्नलाई छ ल न मेरो गरा छैन अब घर नि किन्ने होला अलि पठाडी किनम ला कहाँतिर किन्ने हो काठुनु भरी ओरिपरि नकिन्ने भक्तपुरतिर किन्न पर्ला यमया न अनि गाडी नि किन्न सकुमै छ गाडी किन छैन यो वा गाडी नकिन्ने घर किनेसी गाडी किन्ने ल न दાસ भान्जू काठमाडौँ नआउनेला अफिस हैन चाडबाडमा दिन्छ नि चमेललाई तपाईँ मक्क हुनुहुन्छ होला बाउजूले उयो एकदमै मख कस्तो मेला हेर्न आएन चमेली के गर्नु चमेली। आउचन मिली जुली। चन सारे कमेडी मा दिही बार बजे, बजे एक सम्म, बसंत दादाजो अड्डो को स्टूडियो नठमंड नया बानेश्वर को रेडो डौ अड्डो स्टूडियो में बस खुट्टो हल्ला बस नाइने खुट्टो धेरै कुरो छन् अनि के हुन लागेको थियो भने तपाईँलाई मनपर्ने आफू भाइको सङ्गीतकार एकदमै किन मन आउनुभएको भन्ने छन् मन न अब अब पराएको अनि दाजु बिहान कति बजी म त कहिले काहीँ बजे बजीसम्म सुत्छु कहिले पाँच बजी उठ्छु भनेपछि कति बजी छ सुत्ने सुत्छु यो अनि बिहान उठेपछि के अर्नुहुन्छ भात नि अब घरमा भात त एघार बाह्र एक बजीतिर बल्ल खान जान्छु य भा भनेपछि अहिले त होइन अनामनगरबाट मध्य नजिकै छ अनि कहिले पर्खेर बस्छ तपाईँलाई भात खानालाई पर्खेर बसिहाल्छ निक नहुन्छ एउटा गीत सुन्छौँ कुन गीत गाउने हो त सागरसरी गाउने हो लुगाउनु त लु साग शरी चोखो माया तिमीलाई दिउला यो ज्यानले साथ दिए तिमीसँग जुला तिम्रो न भै मरेछ भने अर्को जुनीले उला सागर सरी चोखो माया, सागरमाया राम्रो गीत गाउने मान्छे हो तपाईँको गीत सुनेपछिले के भन्नुहुन्छ राम्रो छ हुन्छ दाजुले तिमी मन लागेको छ अन्य एल्बुमबाट होइन माया नर मेरो ज्यानै जारले बार बिन्ती बार, मेरो ज्यानै जुवा दाजुकै शब्द पर न दाजुकै सङ्गीत पढेको थियो दाजुकै सोलो एल्बम परे थियो अनि स्वर चाहिँ किन राख्न मन नला होला त्यो बेला अब त्यति बेला चलेको मान्छेलाई राखौँ आफू नचलेको मान्छे शब्द संगीत चले सङ्गीत स्वरूप लाग्छ प्रहलाद तिमीले सिन्हाको राम्रो लाग्छ भनेपछि तपाईँलाई मनपर्ने मान्छे हुनुहुन्छ होइन अनि के भने छ न नेपाली सङ्गीतमा चाहिँ कहिले काहीँ के भन्ने अर्कोको कपी गरेको नि भन्छ न कुन कुन गीत सुन्दाखेरि त्यस्तो लाउँछ तपाईँलाई कस्तो लाउँछ यस्तो कुरो कपी गर्न हुँदैन यस्तो जस्तो अब के अरे अलिअलि यस्तो हुनुपर्छ भनेर भन्ने हो तर सधैँ कपी गर्न आफ्नो सिर्जनै नभए जस्तो लाउँछु तपाईँलाई भारतको होइन सङ्गीत गर्ने को को सङ्गीतकार मनपर्छ मलाई र एआर रहमान एकदमै मनपर्छ पहिलाकोमा चाहिँ हाम्रो हाडी बर्मनको एकदमै मनपर्छ जतिन ललितहरूको मनपर्छ अहिले पछिल्लो टाइममा विशाल शेखरहरूको मनपर्छ अनि शङ्कर हेसान लुआएको मनपर्छ युवा नेपालमा पनि होइन हिन्दी गीत बनाएछन् नि हिज आज तिन्दी छन् कस्तो लगाउँछ एकदमै राम्रो गीत पनि गर्न सक्छौँ उता हिन्दी मान्छे आएर नेपाली गीत पनि गर्न सक्छौँ चम्ला एकदम राम्रो लाग्यो तपाईँसँग कुरो तसो लागेको चम्पालाई राम्रो लागेको छ रे अब यसले के सोध्छु भने चाहिँ यसले के सोध्ने लु सुन्नु है यसको कुरो फेरि कोटाइ छ न सोधे त भइहाल्ने हो नि सबलाई स्याउसी नै देख्छ स्याउसी स्याउसी फेरि अङ्ग्रेजी आउनु भएछ त्यो के हो स्याउसी स्याउस भन्नुभएछ चमेल बुझेको छैन अब जाने बेला भए छैन लास्टमा के भन्ने हो अब तपाईँलाई जाने बेला एउटा पर्सनल सोध्ने हो चमेल न दस वर्ष पछाडि बसन्त सापकोटा कहाँ देख्ने हो कस्तो आफ्नो घर नि आफ्नो गाडी निहुने अनि एक प्लस एक बराबर तिन कि चार हुने होला तिन हुने हो कि चार हुने हो योजना पलान अरू कुनै चमेल नबनेको पलान नि भन्नु न अब दस वर्ष पछाडि अब धेरै कामहरू पनि गरेर आउँछु प्लान बोली गएर चाहिँ अब समाज सेवातिर पनि लागिन्छ होइन अलिकति बढी कमाइयो भन्दै समाज सेवामा असहाय वृद्धहरूलाई पनि बाँड्न सकिन्छ नि त यही गर्छु भन्ने छैन जे भेवा गर्न मन लाग्छ अब पैसाले मान्छेलाई कहिले पुग्छ अनि भन्छ कहिले पुग्ने हो र गर्ने हो होइन पैसा त पुग्ने भनेर चाहिँ पुग्दैन पुग्छ भन्दा पनि आफूले चाहिँ अब पुग्न त अब कहिले पनि पुग्दैन तर पनि के भन्दा आफूले भएको चिजलाई के अरे बाँडौँ भन्न सकिन्छ नि तीलाई कहिले नाइन ना, भने जस्तै मान्छेले पैसालाई कहिले नाइ भन्दैन ना अरे त नाइ त भन्दैन तर पनि के भन्दा आफूले त्यो त कतिको चाहिँ के गर्नुपर्छ नि तपाईँको फ्यानलाई सबैजनालाई चाहिँ रेडियो अडियो सुन्नुभयो एकदमै धन्यवाद चम्पासँग कुरा गरियो चमेलीसँग कुरा गरियो चम्पा चमेलीसँग रमाइलो कुरा गरियो रेडियो अडियोको हाम्रो प्राविधिक जीवलाई पनि धन्यवाद सम्पूर्ण श्रोताहरूलाई नेपाली गीत सङ्गीतलाई सुनिदिनु होला नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला भनिदिन्छु नि त त्यही हो मन नै पछि गएर गाउन सक्छु सुनिदिनु होला तपाईँलाई आउनु भयो होइन टाइम म्यानेज गर्नु भयो भन्दा रहेछ नज गरेर आउनु भयो त्यसको लागि तपाईँलाई थ्याङ्क यू है अर्को साथै फेरि आउँछौँ है न चम्पा चामलि मिलेर तपाईँसँग कुराकानी गर्नलाई आजलाई छुट्छु छुट्टुम छुट्टुम यो जान ले साथ ली सा तिम संग तिम्रो नाम हैरे चो और जूनी सागर सरी चोखो माया मिलाइदिउँ बसन छा मीठा कुरा गरू। आहु मिठा मीठा पूरा करू बसन छा मीठा मीठा थुरा करू बरसों दे कि सा ची का हर पूरा साथ पाए पी हसी खुशी जूला तीम्र भई भाई मारे छुने अर्जुन लूला कुम सुन खुशी जीवन परिवार लागि आधार पनि एङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुस् ब्याङ्कका विशेषताहरू भारतमा दुखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसार भरिबाट एभरेस्ट रेमिट मार्फत पठाएको रकम सजिलै भुक्त नि पाए साथमा देशभरका एभरेस्ट ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्चा शैक्षिक व्यवसायिक लगायत कृषि कर्चा अत्याधुनिक एसएमएस ब्याङ्किङ इ ब्याङ्किङ लकर सुविधा एवम् मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस ब्याङ्क लिमिटेड खैरोने चार पर्सा चौबिस कोटी चो फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी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 हजार हमने कहा जानकारी इंडस्ट्रीज प्री उत्पादित जापानीज को विभिन्न साइज का जो फिटिंग टोयलेट बाथरूम को पाइन साथ ही दस वर्ष ग्यारेटी पेरी वेर धारा को पूर्वी चतौन को एकमात्र आधिकारिक विक्रेता रहानी कराई जानकारी आठ बकुलर्पण को कार्य अन्ना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 ल हेन त मैला दाई मैं पैलें समझा हो सीलाई मेसिन मरमत करे मेस खरीद कर पूर्वी सन्ध्या सिलाई मेस मरमत केितववन में बीसों वर्ष देखी सेवा पुर्या संध्या सिलाई मेसिन मर्मत तथा बिक्री केन्द्र दक्ष कालीगढ़ द्वारा मेसिन मर्मत कर सीलाई मेसिन में दुई वर्ष वारेटी का साथ वर्षर मेसिंग सहित अन्य गर्ने मन तथा बिक्री केन्द्र मेन रोड टाड़ी फोन नंबर शून्य छप्पन्न छोरानब्बे तीन सौ पांच मोबाइल नंबर अंठानबे चार सचासन चार सौ अड़तीस प्रोपराइटर बीरेंद्र शर्मा चितवन के एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल इम्पोरियम लाखों को सपना बाइक बाइक ज करने सोचाई में समझना सकन संपर्क हिरो को आधिकारिक्रेता मार्सल इम्पोरियम अगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय